ज म कार्यक्रम जस्ट फॉर इंजोय जस्ट फॉर इंजोय हरेक दिन बिहान 11 बजे अर्पण खबर पशी सुन्न नभूल Hey guys salam namaste very very good morning a su sundai hunu 123 in radio or 14.5 megahertz international line ma radio or.com bata pani biswa pur sundu bhayeko cha sudhai sampurna salam namaste hami garna sahayam karyakram jastrain jhai ho thasaina So, दिन सो के okay, दिन <laughs> दिन 11 खबर ओके राजन दुइटा रबाट आउने मान्छेहरूले सहयोग गरिरहनु भएको छ सु तपाईँ कल गर्नु सक्नु रहेछ कल गर्नुको लागि सुन ल सपना बाँच्स त्यसरी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खोल्ला है हजुर भन न के हो भने एउटा मात्रै भनेर भन्छ होइन दुईवटै नम्बर भन्नु पऱ्यो नि होइन एनिवे जसो जो श्रृङ्खला हो आज सन्डे विशेष गरी सन्डे त प्रायः सबै साथीहरू बिजी हुने गर्नु तर बिजी भए पनि साथीहरू माया मार्नु चाहिँ साथीहरू आउनुहुन्छ कसकस हुनुहुन्छ कस राजंग गा है सो कइसारै लाइनमा इशारा स्वय रीजनको निरास पनि हुनुहुन्छ हेलो हेलो दाइ नमस्ते नमस्ते को हुनुहुन्छ सरोज लामा दाइ जुठ पानीबाट के खान पिन भो अ भाइसके दाइ कति खानु भो दाइ स्किल मुताबिक भन्नु पर्ला स्किल नापेरै हो के हजुर नापेरै को कतै बेलामा थोरै अनि कोही कोही बेलामा बढी खाने चलन छ कि छैन त्यो के मासु बारी खाइन्छ भात थोरै खाइन्छ त्यस्तो हो कि होइन मलाई चाहिँ मन पर्दैन क्या त्यहीबाट कि राजन चाहिँ एकदमै लाइक गर्छ है 20-25 गरौँ अनि सरोज दिन कसरी बितिरहेको छ ओके okay, चाहिँ फाइन चिउनु पर्दैन होइन ओके <laughs> okay, सरोज हजुर एडो कुरा भनौँ हजुर तपाईँ बाटोमा एकसुटले हिँडिरहनु भएको थियो जस्तै अब गीतहरू सुनेर रेडियो सुनेर एकसुटले हिँडिरहनु भएको थियो है हजुर अनि यताबाट सब गाडी चाहिँ स्पिड गरेर तपाईँलाई देखिरहेको गाडीको ड्राइभरले तर पनि त्यो गाडीले चाहिँ टक्क पानी मागेर त्यो हिँडेर चाहिँ तपाईँलाई छेपिदियो कि त्यो समयमा तपाईँ कस्तो फिल गर्नुहुन्छ के गर्नुहुन्छ त्यति नै हो एउटा कुरा गर्ने भने नेपालको पर्फ्युन भन्नु मिल्दैन आफूमा छ भन्दैमा यसरी स्पिड आगो स्पिड हाट्छ आगोदेखिदेखि मान्छे यहाँ हिलो छ उसलाई पनि त बचाउनु पर्छ भने उसको पनि विचार भयो भने अनि मेरो साथी यहाँ घुमाउनु लानु सुनिरहनु भएको उहाँलाई अनि सानो मान्छेलाई अनि भन्नु पर्छ साथीहरू शान्ति लामा रश्मिनाथ तामाङ र अनि राधा कुमारजी कहिले आउनुहुन्छ मिडिया शोभा भन्न चाहन्छु सम्पूर्ण मलाई सरमा भने चिन्नै नचिङ सबैको डाइज जस्ट फर इन्जु सुन्नु भएको छ स्टेसन रेडियो अर्पण हन्ड्रेड फोर पोइन्ट फाइभ मेगामा रेडियो अर्पण डट कम रेडियो अर्पण ब्लग लिस्टबाट पनि तपाईँहरूले सुन्न सक्नुहुन्छ विश्वभर हामीलाई है राजुन सुम अनुहारमा छन् बरबार दुईजना राज एन्ड रेजन फेरि है तिनवटा आरआर छन् तर एउटा मात्रै याद छ है सो कुरा त म आइनेछु साथी लाइनमा राजन हुन्छ उहाँलाई पनि वेलकम गरम हेलो नमस्ते नमस्ते. आज खुसी लाग्यो लियो सैतान हाजिर भन्छु नि कसरी सैतान हुन्छ कसरी सैतान हुन्छ मेरो लागि त गढ हो त्यस्तो होइन कि एउटा कहानी पो त भने मैले त्यस्तो तरिकाले भने त होइन नि एउटा उखान त्यो उखानलाई चाहिँ मैले लड्ते समेट्न खोजे भन्नु खोजेँ कि नाम लियो सहित हाजिर थाहा छैन केटा केटाकेटीहरूलाई जति सम्झाए पनि सम्झुन्न है त्यही भएर ढिसु ढुसु पनि हुन सक्छ रे बड़ो कि तपाईँ हाम्रो दिलमा बस्नु भएको छ त्यसैले थाहा हुन्छ हाम्रो आज त्यहाँ राजै हुँदो रहेछ अर्को टेलिफोनमा बिजोडी भयो नि जोडी बनाइ भइहाल्यो नि त मलाई मनै पर्यो चितनतिर केही मनपर्छ तिन दिन अगाडि सोम पनि पोखेर गएको थिएँ किल्तीमा राखिरहेको छु राजनलाई मलाई चाहिँ ठिकै छ तर राजनलाई किन सोमले लिएर त्यही भएर हो कि राजालाई चाहिँ मैले ल्याइदिएर आएको छु त्यही भएर राजनलाई चाहिँ डबल हुन्छ है सिङल भगवान छला डबल चाहिँ नगरौ बरु हुँदैन भएको मान्छेलाई चाहिँ सिङल गरौ। क्लासको लागि भनेर त अहिले पत्ता लागिहाल्छ नि सिङलपछि अनि हाम्रो हालखबर के छ त अनि दुई जना केही नयाँ नोलु के छ है जस्ती कथा हराउन भने दुई चार दिन भयो बोल न स्वागतहरु छैन। बिन्दास नि बिन्दास बिन्दास बिन्दास फिट इन 599 अरु के हुन सक्छ र है। प्रो सेन्चुरी हो के हामी। निलम जी? हजुर। तपाईको लागि एउटा कम्प्लेन छ यार। एकदम एकदम टेन्सन लगाइरहे यो कुरो सुन्दा एक... एक... पनि अब तपाईँ तपाईँ चाहिँ अलिक हुँचो हुँचो हुनुहुन्छ अरे कम्प्लेन खाएर अलिक ठुलो बन्नुहोस् अरे भनिरहेको छु खान भन्नु तलत हो है यो कुरो चाहिँ गलत हो वास्तविक कुरो चाहिँ के हो भने रिजनले निलमले मलाई एक्लै छाडेर गयो किन त्यसो राजनलाई रिजनले घुस खिलाइरहेको लागि चाहिँ हेर्नु न म अलिकति बिरामी थिएँ तपाईँहरूले थाहा पाउनु भएको थियो हस्पिटलमा बिरामी थिएँ होइन अनि मेरो चाहिँ घरबाट आफन्त आउनु भयो ठ्याक्कै डाइरेक्ट टिकट काट्नु भयो क्या अनि मैले केही हुने घर टिकट काटिसक्नु भएछ अनि अब मात्रै चिताउनु आएर ओर्लेर सँगै उहाँलाई लिएर आउने प्लानिङ थियो मेरो होइन मैले सोचे अनुसार भएन म आउने चाहिँ हाम्रो पवनजङ भण्डारी भन्ने सुन्नु भएको नाम होइन अनि उहाँ उहाँलाई सँगै आउने बिदा एकैचोटि उसको बिदा चौध गतेतिर पास हुन्छ भनेको थियो अनि म मेरो बिदा पाइएन दस गते नै बिदा पास भएको तर म बिरामी भइदिएँ क्या बिरामी भएपछि हस्पिटलमा बस्नु पऱ्यो अनि ऊ चाहिँ अनि बिदा पास हुँदा पनि ऊ चाहिँ अब के गर्नु अब म बिरामीमा धेरै दिन बस्नुपर्ने कारणले अनि मैले पवनजिलै घर जानुहोस् म यसरी आउँछु भने होइन अनि म सन्च भएपछि अनि मेरो त्यस्तो पऱ्यो नरिसाउनु होला होइन रिजन जिल्लामा कुनै दिन तपाईँहरू रिजन जिल्ला मात्रै हेर्नु तपाईँहरूलाई पनि अब मान्छे हुनुहुन्छ अहिले बुझिसक्नुभयो एकदम आनन्द भएर त्यो मनमा भएको पीडा यस्तो हामीलाई हेरिराख्नु भएको छ तपाईँलाई पनि सम्झना छ सुनाइदिनु है बाटोमा गाडी एकदम <laughs> एकदम स्पिमा धेरै पानीहरू छ हिलोहरू छ देख्दा देख्दै पनि स्लो नगर स्पिडै हागेरै तपाईँलाई छेप दियो अब तपाईँ त्यो समयमा के गर्नुहुन्छ नि हिँडिरहेको छु किनभने आफ्नो बाटोमा हिँडिरहेको बेला त्यस्तो भयो भने अब खासै त्यसमा हात दिनुपर्ने अप्ठ्यारो मान्नु पर्ने कुनै छैन नि अब रिसाउनुहुन्थ्यो नि त फेरि किनभने अब न बाटो हेनिटो थियो अब गाडी आउने बाटै हो अनि आफै साइड लाग्नु पर्ने गाडी रोक्ने कुरा भएन नि त एउटा मान्छेहरूलाई त एउटा मान्छेले गर्दा अप्ठ्यारो बाँड्नु भएन निरको पर्छ नि त भएन नि हजुर सुम्दै सुन्नु न अनि कस्तो हुन्छ भने नि अब गाडी नै रोकेर अथवा ठाउँ पनि नहुन सक्ला किनभने बाटो बिराएर अर्को ठाउँ लैजाँदा हाम्रो एकजनाले गर्दाखेरि सबै मान्छेलाई बर्बाद होला होइन अन्तिममा सम्झनु पर्दा होइन तपाईँहरू दा mm -hmm. राजन दाई सुई अनि रिजनजी हाम्रो राज दाई चारजनालाई एकदम अनि अब के भन्नु मेरो एकदम मिल्ने मिल्ने साथीहरू हुनुहुन्छ निरु तामाङ होइन निशा तामाङ सञ्जु चौधरी लक्ष्मी गुरुङ उमा बानिया गुमा राई मगर ज्योति मगर अनिसा लामा सुनिरहनु भएको छ मिस गरिरहनु भएको थियो अनि सानु गुरुङ अङ्किता न्यौपानी अन्जना सापकोटा नम्रता चौधरी मिना गुरुङ अस्मिता चौधरी सन् सं, सङ्गीता केसी उहाँले मलाई फोनमा कन्ट्याक्ट राम्रो नभए तापनि उहाँले सम्झिरहनु भएको रहेछ उहाँलाई सम्झिनु mm. राधा कुँवर अनि मिरा त्रिवेदी सलिना अनि मेरो बेस्ट फ्रेन्ड हुनुहुन्छ पवनजङ भण्डारी भरत साई मनोज भुजेल मोन्ड मगर दिपक कातर्य धर्म बस्नेत तामाङ दिपेन्द्र खड्का राजेन्द्र खड्का विकास कार्की जनकसा पूढलाल थामा पृथ्वी डुम्लकोटी धन तामाङ भरत खत्री शिव चरण चौधरी बद्री घिमिरे माधव साहकोटा अनि केदार अनि राजु चिन्ने कहिले सुनिरहेको हुँदिनँ होइन मलाई सम्झिरहनु भएको हुन्छ होला तर मैले नसुने तापनि होइन उहाँहरूले मैले एफएम सुन्न सकिरहेको छुइनँ त्यही भएर कहिले सम्झिनु भयो भन्ने कुरा नि पाउँदिनँ होइन सुन्ने नसुन्ने सम्पूर्ण साथीहरूलाई है है साथ फिर फिर सुन सा। साथी साथी स्वागत सुन सा कोही त्यसले तपाईँलाई टाढीबाट रोशनी हो तर अलि चिनिएन ओके रुसुजी आराम हुनुहुन्छ खाना खाइसके ओके के खानु भ खाना <laughs> खाना खानु भ <भो? laughs> खाना म के खानु भ खानामा दाल भात यार हे नि ए यो अनि रुसीजी अथे दिनहरु कसरी बितिराछन् कलेज जाने आउने पोस्ने तै ठोनी के कलेज खूब गइन्छ क्या एकदमै शिन्तै अबर... कुन लेभल मा रहे अहिले फुल मेल छुल बन्द हुन्छ है उत्ति धेरै पढ्ने कि तपाईँ त धेरै हो मेरो लागि त बाह्र त धेरै हो बाह्र बाह्र दस पास गर्नु नसक्यो पहिला बाह्र अब धेरै हुँदै जान्छ नि बाह्र पछि फेरि धेरै धेरै पढ्नुहोस् है तर धेरै पढाएर नेपालको नेता जस्तो छैन भन्नु होला <laughs> <laughs> अनि ऋषिजी जस्तै बाटोमा गाडी हिँडिरहेको थियो होइन राजन अनि गाडी हिँडिरहेको बेलामा त्यो हिलोको बाटो थियो त्यहाँ चाहिँ स्पिड स्लो गर्नु बेलामा चाहिँ स्पिड चाहिँ फास्ट गरेर चाहिँ तपाईँ हिँडिरहनु थियो त्यही बाटो तर त्यहाँ स्पिड स्लो भएन स्पिड फास्ट नै भयो र त्यो हिलोल चाहिँ तपाईँहरूलाई सेफ यो त्यो गाडीले चाहिँ त्यो हिलो तपाईँलाई सेफ अब तपाईँ के गर्नुहुन्छ त्यस्तो समयमा गाली गर्नुहुन्छ म त घेल त्यस्तो गाली गर्न पाइन्छ मनमा आएको सबै भनिदिने होला है कोही कोही बातको भूत नभइकन लातको भूत पनि हुनसक्छ कि है अहिले चाहिँ यहाँ नभन्नुहोस् त गाली चाहिँ नगर्नुहोस् गाली गर्नु भयो भने हामी चाहिँ सुन्दा राइसक्यो उसैलाई गाली पर्छ जस्तो लागिरहेको छ म चाहिँ राजनलाई पढ्छ कि जोगा हो है अनि गोर्खा एकले एकले पोखरा जाने मलाई कस्तो जान मन लाथे हो कि जाउँ त भन्या ओत्र नभई सकेपछि कसको के लाग्छ न हैन जानला कतिपछि पनि लागेको अर्कोचोरी जाउँला फेरि है राजनले आज फोनि हाल्यो अब अर्कोचोरी चाहिँ राजन र मसँगै पोखरा जानछौं हैन हो यतिबेला भने हामी दुवैको महजमा राख्दछु सर्टकोट रुम मेउ बात हिमेश रेस मे अन मोहित चव्हाण को बकलमा रहिको दिसन फेरि कहाँ ति रुकता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 प्राप्त कक्षा आठ नौ र दस फेल भएकाले सोझै कक्षा एघार परीक्षा साथै इङ्ग्लिस कोरियन जापानिज लगायतका सम्पूर्णमा एकाज हार्डवेयर नेटवर्किङ र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाको लागि हामीलाई सम्झनुहोस् सम्पर्कुट मल्टिलर्निङ एकाडेमी खैरहने चार पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चौराब्बे चार त्रिपन्न पैतालिस शून्य चौध र अन्ठानब्बे एक छत्तिस एकचालिस तिन सडसठी पुन आधारभूत लेखा तालिम सञ्चालन हुन लागिरहेको सहर जानकारी गराउँदछौँ लोक दोहरी इन उत्सव तथा डीजे छपन्न पांच त्रियानबे शून्य अड़सठी बीस सौ सतहत्तर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 जाज कंपनी को आधिकारिक विक्रेता आशीर्वाद ऑटोमोबाइल ट्राली चार मगनी चौक प्रसाद छपन्न पांच तिरासी मोबाइल अंठानबे चार इका छोरा को बिहे का जिम्मा लक्ष्मी कपड़ा को जिम्मा मई तर भिडियो कैमेरा को जिम्मा कसलाई एंड सेंटर हजूर हमीक शुभविवाह व्रतबंध पार्टी पिकनिक जन्मदिन लगाय विविध समारोहमा, में स्तरीय भिडियो सुटिंग अफलाइन अनलाइन डिजिटल भिडियो मेक्सिंग एडिटिंग टेलीफिल्मिल्म बना पेमा हमीक राख्होस् का चौधरी फोटो एन मिक्सिंग सेंटर अठारह दुई सियानबे अंठानब्बे बारह पचास छ सौ पचास घर तथा कोटा सजावट का एक पटक समझने नाम हामी कहाँ घर सजाटका सामग्रीहरू कारपेट, पर्दा पर्दाको डन्डी डोरम्याट मेट्रिक्स कुसन कुशन कभर सोफाको कभर बेड कभर फोम, पाइनका साथै कारपेट फिटिङ तथा पर्दा सिलाउने व्यवस्था छ सम्पर्क आसिया होम डेकोर रतनगर दुई टाढी उद्योग वाणिज्य संकीतको अगाडि भेट सँगै फोन शून्य मोबाइल अन्ठानब्बे चार शाखा कार्यालय मेन रोड नारायण नेपाल बैङ्क नजिकै पुनसक कुनै पनि अफिस बैंक तथा वित्तीय संस्थाको लागि आवश्यक पनि भर्टिकल भ्यानिसिङ पर्दाहरु हासिया होम डेकोर लाई समजन होस् आफ्नो कोठा सजाउने सपना पूरा गर्नुहोस्। ई सुनन आज आबासको बिहेमा गएको दुलाला हेर्न सट्टा सबैले मलाई मात्र हेरिराखेका थिए। किन होला? हेरी हाल सुननी यति राम्रो सुट लगाएर गएपछि त्यसमाथि बागलुङ्काली टेलर्स एन्ड सटिङ सुटिङ सेन्टरमा सिलाएको सुटको त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 ग्रूप पहिलो चितवनको कुन हो? आ, सही जबाफ। अब दोस्रो तपाईँ पनि सम्पूर्ण सेवा र सुविधा भएको ट्राभल्स खोजीमा हुनुहुन्छ भने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 बेटर ब्रेकिंग टू थाउज इलेवन मैं स्कूटर ऑफ द इयर बात सम्मानित मिटल बॉडी वन टेन सी को वेगो स्कूटर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 फोन पहिलो पटक एवं बाथरूम फिटिंग का सामान को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 सम्पर्क मैनाली हार्डवेयर एन्ड सेनेटरी हिमालयन ब्याङ्कको आडैमा रत्ननगर एक सौराइटर लीलानाथ मैनालीनाली मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय अडतिस अन्ठानब्बे चार पचास त्रिचालिस शून्य एघार अन्ठानब्बे धाराको आधिकारिक विक्रेता रहेको जानकारी ग्राहन्छ sazai ko uthaun ho yo mudu bari ko yo radio arpan yo radio arpan yo radio arpan yo radio arpan yo radio arpan radio arpan xsar toplo 5 megahertz kihi tita kura soche ko thi chhiwan bhari timlai kahile pani bhit din tara kihi meetha kura yo tikarta pahilai yaar ko tikarta pai ko shuruaat ko maya ko lagi kahile hanso kahile rodan aunu hos tapai hami ekai sin hasau hasau gaun aniramaau अब रेडियो अर्पण एक सौ चार फुटलो पांच मेगा हल्स फॉर इंजोय जस्ट फॉर इंजोय हर एक दिन बिहान एगार बजे अर्पण खबर पशी सुन्न नभुल नेबे सुड कमर्सल ब्रेक पछि तपाईहरुलाई सम्पूर्ण कार्यक्रममा वेलकम छ है आइ एम राजन के खाइराखेको छ खाली एकदम टन्न खाइराछ के ओके हनेरबाट हामी फेरि पनि उपस्थित भइसकेका छौ दुई जना छौ राजनदुल ग्रुम सुमकुमार हितन अनि योर राजन भने जिंगल सुबर्बा आछु र इजम केसी र राज पोलेसन आइ ओके सुन भए पनि प्रयोगमा कल गर्नुको लागि सुन सफन बाँच तिसोटी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइनमा कल गर्न सक्नु रहेछ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण हन्ड्रेड फोर इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट सुन्नु भएको छ र जसो इन्जोयमा रमालेको ज्ञान गरिरहेका छौँ जस्ट फर इन्जोय है मात्र इन्जोय सो होइन राज अरू के छ बिन्दाओस् लाइभ होइन के कहाँ राजन अगे राजन चाहिँ नबोल्ने रहेछ यति बेला एउटा गीत सुनौ है सुन्छौँ सुन्दै गर्नुहोला हेलो <sup> फ्यार हो हेर प्रोग्राम जस्ट फर इन्जोयमा फेरि पनि स्वागत छ भन्नुपर्ने हुन्छ सोम के भयो अब चाहिँ तिमी नबोल्ने लाइन खुल्ला गरेका छौँ वीरेन्द्रनगर बा है हजुर रामचन्द्री हुनुहुन्छ हामी एकदम ठिक छ बिन्दास ओके अनि अरू के छ ओके अरू केही पनि छैन सु हुनुहुन्थ्यो हजुर कता हुनुहुन्छ तपाईँ मिरु अनि नबोलिकन बस्दिने हो ओके त्यसलाई हामी सुधार्छौँ है त सुनपिन भयोपिन भयो हाम्रो पनि भयो नि त टाएरै आएन नि त किलो आएको छैन अब आयो आयो <laughs> के, के दिन साँची रामसुन्द्री जस्तै होइन बाटोमा हिँडिरहनु भएको छ तपाईँ हजुर अनि हिलोमा चाहिँ गाडी आएर चाहिँ तपाईँलाई देख्दा देख्दै पनि त्यो गाडीले तपाईँलाई हिलोले छ्यापेर गयो भने तपाईँ के गर्नुहुन्छ त्यस्तो समयमा झिरिप पारेर हिलो बहु जालेको गौतम बुद्ध होइन त्यस्तो नगर्नु पर्ने होइन रामचन्द्र हुनु भएको छ मलाई चाहिँ थाहा छै पर्ने हो चिनिसके राजन दादाले पनि सोमदाै पर्ने पन, हो मलाई पनि अर्को गर्ने के तपाईँको कपी यता पनि रहेछ नि त हो र है ले राजन दादा राजन दादाको पछाडि सोमदा बोलिराखेको तपाईँको कपी गरेर शान्ति लामो भन्ने मान्छे हो कि सोनको अझ बिन्दा गएर सुना भइहाल्ला एकदम ठिक मेरो त खानसरी हुँदैन सन्तुजी हजुर बाजु म गाडी हिँडिरहेछ तपाईँ त्यो हिलो भएको ठाउँमा तपाईँलाई देखिरहेको छ कि ड्राइभरले है हजुर पनि स्पिड गरेर हिलोले तपाईँलाई छिपेर गयो के गर्नुहुन्छ तपाईँले हो, अब है। अब है है। अनि त्यसो पनि गर्न सक्छन् नि त फेरि हो को बाल दे दे हुन जानी। अब, अब जानी शान्तिजीलाई राम्रो देखेर पनि ओ, ना ना तो तो अब, का अब, अब अब अब लास्ट राजन दादाको लागि सोमदा दिदीको लागि अनि साथीहरू सरोज लामा जुटमारीबाट निलम अधिकारी धनकुटाबाट त्यसै गरी रोशी हुनु थियो टाढीबाट रामचन्द्र घुसालीरेन्द्रनगरबाट र शान्ति लामा हुनु थियो कोलगबाट है अन्त्यमा आउन भएको थियो सबै श्रोताहरुलाई थ्यांक यू कॉल गोदन भाइ कॉल गर्नको लागि प्रयास गर्ने तपाईलाई पनि धन्यवाद छ हो ल आजको यो एपिसोड बाड भने हामी बिदा माग्नु बिदा मान्ने बस्छु त्यो भन्दा अगाडि सुने श्रोता दिमबाट देर वलाई धेरै धेरै धन्यवाद सुझाव सलहा पर्टिकुलरको लागि सुन्न छपन बास 1332 मा कल गर्न सक्नुहुनेछ टेक्निकल सपोर्ट गमितु रीजन एन्ड राजलाई स्पेशल थ्याङ्क्स भन्दै प्रोग्राम जसफर इन्जु गार्जको स्ट्रिङ क्लब आछ लास्ट अफ ऑल द माइको लागि लवली सङ्सवर्दी प्रोग्राम बाछ हामी दुई जना म तपाईको दिलको साथीहरु आज गरम र शुभकुमार एकै साथ बिदा माग्छु नमस्कार नमस्ते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 हजर हमी कहार निर्माण को लगी आवश्यक पड़ने ट्वाइलेट, बाथरूम सेटरी का सामान टंकी सीशा शिखर फ्लाईओवर रेडिमेड ढोका साथलब्धर सेंटर ताम तरह बलियो <गँगा> आकर्षक निर्माण सहयोग करने हम काम काम संपर्क अर्यल सप्लायर सेंटर रनपाठ बर शोक रेडियो अटर भेषराज अरयल उन्ना